तृतीय अध्याय कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त मुनि भित्र पृथ्वी कसरी सृष्टि कि थिइन् भन्ने जसै विष्णुले मधुकैटवलाई मारेथे तिनीहरूको शरीरको विभिन्न चिजबाट पृथ्वीको उत्पत्ति भयो बोसो पानीमा जम्नाले स्थल याने पृथ्वी भयो मासुले पर्वत भयो हाडले पत्थर भए त्योदेखि ब्रह्माले चतुर्दश भुवनको सृष्टि गरे जस्तै एक घर लोक दुई भुवरलोक तिन स्वरलोक चार महर्लोक पाँच जनलोक छ तपोलोक 7 सत्यलोक र एक अतल 2 वितल 3 सुतल 4 तलातल 5 महातल 6 र सातल सात पाताल यो कुरा अघि पनि मैले सङ्क्षेपमा सुनाइसकेको छु यी चौध भुवन सृष्टि गरी फेरि द्वीप सृष्टि गरे एक जम्बुद्वीप दुई लक्ष्यद्वीप तिन सालमलिद्वीप चार कुशद्वीप पाँच कञ्चद्वीप छ साकद्वीप 7 पुष्करद्वीप यी सात दीप र सात समुद्र सृष्टि गरे जस्तै एक इच्छु सोध समुद्र दुई सुरु समुद्र तिन भितोद समुद्र चार छारोद समुद्र पाँच छिरोध समुद्र छ दधिमन्डोध समुद्र सात सुदोक सुदोधक समुद्र यी सात समुद्र सृष्टि गरे अब जल थल आकाशमा रहने प्राणीहरूको कुन किसिमले सृष्टि भयो भन्ने कुरा तर्क र शास्त्र अनुसार कहन्छु सुन पहिले जगत् जलमय थियो तसर्थ त्यहाँ जलजन्तुहरू उत्पन्न भए त्यस त्यहाँ मानिसहरू उत्पन्न हुनै सक्दैनथे त्यसपछि अलिअलि सृष्टि उन्नत भए र जल थ दुबईमा बस्ने कछुवाहरू उत्पन्न भए अनि जल सुक्न थाल्यो र कहीँ वन जङ्गल पनि भयो हिलो भयो अनि सृष्टि पनि उन्नत हुँदै आयो त्यहाँ हिलोमा पौडने आहल खेल्ने र वन तथा जङ्गलमा चर्ने जङ्गलमा बस्ने बनेलहरू उत्पन्न भए अनि पानी सुक्यो वन पनि पुरा भएर आबादी हुन पनि थाल्यो त्यसपछि अर्ध मानुस प्राणी उत्पन्न भए हुँदाहुँदै मानिस भए अनि सृष्टिको राम्रो विकास भयो र तथा चुरुङ्गी आदि गरेका संसारमा भएका जति प्राणी सृष्टि भए तर कोही भन्दछन् जसमा सृष्टिको क्रम वृक्ष पंक्षी पशु आदि योनिद्वारा क्रमशः सुध्रिँदै जान्छ र वानरसम्म पुगेपछि त्यसको समेत विकास हुँदा मनुष्यको उत्पत्ति भयो भन्दछन् परन्तु प्राणीको विकास आर्य आर्यशास्त्रीय रित अनुसार हेर्ने हो भने जीवात्मा सूक्ष्म छन् यिनीहरू स्थूल शरीरभन्दा भिन्न छन् जीवात्मा एक एक स्थूल शरीर छाड्दै क्रमशः उन्नत हुँदै उन्नत स्थूल शरीरमा जन्म लिन्छन् यसो भनेका भए त्यो वैज्ञानिक तर्क पनि शास्त्रनुकूल हुने थियो तर आर्यहरूको आ आस्तिकतालाई मात्र छाडेर आर्य आर्यशास्त्र अनुसार नै बताए जुन कुराको क्रम माथि नै लेखिसकियो अब एक दृष्टिकोण आर्यशास्त्रतिर र अर्को दृष्टिकोण वैज्ञानक वैज्ञानिकहरूका भनाइतिर पनि दिएर तुलनात्मक दार्जार गर्ने हो र आर्यशास्त्रको गम्भीर तत्त्व विचार पनि गर्ने हो भने दुवै मतमा जीवात्मा जीवात्मवाद बाहेक अरू विकासवादको सामजस्य हुनसक्छ अवतारहरू सृष्टि विकासका रूपक हुन् भन्ने कल्पना चाहिँ सत्य हुन सक्दैन किनभने अन्डजका क्रमले सृष्टिको विकास भएको होइन किन्तु स्थावर वृक्षका क्रमले सृष्टि विकास भएको हो व्यष्टि सृष्टिमा प्रथम योनी स्थावर योनी हो भगवान अवतार सृष्टिका निमित्त भएका होइनन् किन्तु सृष्टिको रक्षाका निमित्त भएका हुन् यसैले भगवान अवतार रहस्यको मिलन सृष्टि विकाससहित मिलाएर अवतार रहस्यलाई बिगार्ने चेष्टा गर्नु अकाण्ड ताण्ड मात्र हो शास्त्रमा सृष्टिको गतिविधि चक्र घुमे जस्तै छ भन्ने कुरा भनिसकियो अतयव चक्रको आधा हिस्सा तलतिर र आधा हिस्सा मासतिर गइरहन्छ त्यस्तै चक्रको पनि दुई भाग छ एक व्यिसि अर्को समष्टि सृष्टि अथवा ब्रह्माण्ड सृष्टि या सामूहिक सृष्टि त्यसमा व्यष्टिसृष्टि तमोगुणबाट सत्वगुणतिर चढ्दै जान्छ समष्टि सृष्टि सत्वगुणबाट तमोगुणतिर ओर्लदै जान्छ समष्टि र व्यष्टिको प्रवाह मध्ये आर्य आर्यजातीय महर्षिहरूलाई दुवै प्रवाहको आस्तिकतापूर्ण ज्ञान थियो परन्तु पश्चिमी पण्डितहरूलाई आस्ति रहित व्यिको सृष्टिको मात्र कतिपय अंशमा अलिअलि ज्ञान रहेछ किनभने पुराणहरूमा पिण्ड सृष्टि या व्यष्टिसृष्टिमा जीवहरूको सृष्टि प्रवाह उद्वीज उद्विज अर्थात् वनस्पतिदेखि लिएर स्वेदज अन्डज औ आव, अर औजारयुक्त औजारयुजतक पुग्दछ भनेको छ समुद्रका तरङ्गै पिच्छे सूर्यको प्रतिबिम्ब परेजस्तो प्रकृति माताका त्रिगुण तरङ्गमा परमात्मा रूपी सूर्यका प्रतिबिम्बरूपी जीवहरूको सृष्टि स्वाभाविक छ बराबर भइरहन्छ पनि यी जीवहरूको गतिविधि तमो गुडबाट आविर्भाव भएर सत्वगुढतिर सर्कदै जान्छ अतएव 84 लाख योनिका गणनामा सर्वप्रथम बिस लाख उद्विज उद्विज यो गनिएको छ अरू योनीको योनी संख्या पनि यो हो जस्तै जलजन्तु नौ लाख किरा फटेङ्ग्रा एघार लाख चराचुरुङ्गी दस लाख पशु तिस लाख चार लाख बाँदर त्यसपछि जङ्गली अनार्य जातिका मानिस दुई लाख अनि पछि मात्र सभ्य मानिस भएर जीव उत्पन्न हुन्छ मनुष्य योनि स्वा स्वातन्त्रको केन्द्र हो तसर्थ स्वतन्त्रताको दुरुपयोग गरेर अप्राकृतिक कर्महरू गर्न लागे भने यमयातना भोगेर फेरि यस अप्राकृतिक कर्म पाप कर्मकारी जीवलाई कर्मानुसार उद्विज आ आदि पछिल्लतिरकै योनिमा फर्क गर्नुपर्दछ मनुष्य योनिमा पनि प्रकृतिका नियमअनुसार कर्म गर्दै गयो भने त्यस जीवको झनविकास हुन्छ विकास सामग्री अनुसार जीवको उन्नति अभ्युदय पनि तारतम्यको हुन्छ जस कर्मअनुसार मनुष्य लोकवासी मनुष्य भूवरलोकमा मात्र चढे अलिकति विकास भयो स्वर्गलोकमा चा चढेछ भने अलिकै विकास भएछ त्यस्तै ते महरलोक जनलोक तपोलोक सत्यलोकमा जति जति माथि चढ्दै जान्छ उति उति जीवको विकास हुँदै गएको हुन्छ जीवको यस विकासक्रममा पशु योनि र मनुष्य योनिको मध्यम योनि गोयो गोयोनि हो भनेर कोही भन्दछन् सिंह योनी हो भन्ने पनि कति छन् बाँदर योनी हो भन्ने पनि धेरैको मत छ यसरी देखि विकास हुँदै आएको जीव मनुष्य योनीमा आउने बेलामा बाँदर योनी भुक्तान गरेर मात्र आउँछ भन्ने यो शास्त्रीय नियम छ उन्नति र विकासको धार सरासर चल्न पाएको खण्डमा जीव ब्रह्मलोकमा समेत हुन सक्दछ त्यसपछि मायाका अधिष्ठता हुनै पर परमात्मा सर्वशक्तिमान विज्ञानकन्द सच्चिदान्धमा लबलिन हुन्छ व्यष्टिसृष्टिको यस धाराको कुरा अन्नात्मवादी वैज्ञानिकहरूले थोडा बहुत जानेको र जान्न कोसिस पनि गरेको छ आत्मवादको सम्मिश्रण हुने हो भने सनै सनै पुराण प्रोक्त व्यष्टिसृष्टिसित वैज्ञानिक विकासको सामन्जस्य राम्ररी नै हुने थियो मनुष्य योनी र पशु योनिमा बानर योनी मध्य केन्द्र हो भन्ने कुरामा भने पुराण सिद्धान्त र विज्ञान सिद्धान्त मिल्दोजुल्दो नै छ तर तामासी मनुष्यको पूर्वयोगनि भानर हो राजसी मनुष्यको पूर्वयोगनि सिंह हो र सात्विक मनुष्यको पूर्व गो योनी गोयोनि हो निहारी सिद्धान्त पनि कुनै नूतन होइन किनभने पुराणमा सृष्टिका आदि समयमा ब्रह्माजीले अकर्तव्य गर्दा लाज मानेर शरीरलाई त्याग गरेर त्यही शरीर निहारीका रूपमा परिणत भई अन्धकारका रूपमा दिशा विदिशामा फैलियो भन्ने उल्लेख पाइन्छ उसैले त्यो सिद्धान्त पौराणिक एक कुनै विषयको आहार मानिकन आफ्नो समेत मिलाएको हो सृष्टिविचारका प्रसङ्गमा आएका विचारहरू देखाइसकिए अब वेद पुराणको विचारअनुसारको सृष्टि प्रक्रिया देखाइन्छ पूर्वकल्पमा जसरी सृष्टि भयो यसकल्पमा पनि ब्रह्माजीले उसै सृष्टि गर्दछन् भन्ने वेदको वाक्य छ विश्वकी जननी प्रकृति देवी विज्ञानकन्द सच्चिदानन्दकै कामना अनुसार उत्पन्न भएकी हुन् बिविन्न स्वरूप कि छन् ती प्रकृतिलाई माया भन्दछन् उनका प्रेरक परब्रह्मलाई माई भन्दछन् तिनै प्रकृतिलाई माई शक्ति पनि भन्दछन् परब्रह्मलाई शक्तिमानी भन्दछन् उनी शक्ति र शक्तिमान माया र माईबाट उत्पन्न भएका असङ्ख्य प्राणीहरूले यो विश्व ठसाठस भरिएको छ उनीबाट पृथ्वी जल तेज वायु आकाश र कर्मेन्द्रिय अन्तकरण पञ्चा प्राण उत्पन्न भएर जङ्गम पशु पङ्क्षी उनैबाट मानिसहरू देवता उत्पन्न ब्रह्मा ब्रह्माण्डदेखि तीन पर्यन्त सारा प्राणी कसरी कुन आधारमा ब्रह्माण्ड सृष्टि हुँदा सृष्टि हुन्छन् भन्ने कुरामा वेदले बताएको छ कल्पमा जस्तो हुन्थ्यो यस कल्पमा पनि उसै किसिमसँग ब्रह्माजीले सृष्टि गर्दछन् स्कन्द पुराणे केदारखण्डे माघ महात्मे कुमार्य अगस्त सम्वादे श्री स्वस्थ परमेश्वरी व्रतकथायां सृष्टि विकास कर्म क्रमवर्णन नाम तृतीयध्याय